आتيबाट पानी नपरेको ल कुकुलाय सम्सन आज अ एक्स्ट्रा म अनि अर्को स्पेशल मेरो साथीको लागि मिसेस डोमसन जान्छु अनि त्यहाँ हाम्रो विष्णु दाई राज दाई हजुर अनि रिजान दाईको लागि अनि पर्से दिदीको लागि अनि रमेश अंकल र आन्टी अनिल दाईको लागि अनि मेरा माउन्टस तथा दाजुभाइका सम्पूर्ण भाइभान्जा तष्टभरको लागि होस तथा जो नमस्कार फोन गर्नु भएको थियो हामीलाई यति बेला बदुनपुरबाट कुराकानी तपाईँ पनि कार्यक्रममा सहभागी जनाउनुको लागि सुन सपन्न बास तेत्तिसको लाइनमा सम्पर्क गर्न सक्नुहुनेछ र आजको यो श्रृङ्खलामा हामी गीत तपाईँको लागि प्रस्तुत गर्नेछौँ है एकजना साथी लिन्छौँ त्यसपछि एउटा अर्को साथी लाइनमा स्वागत गर्छौँ नमस्तेनी घटिरै बसेर है अरू के छ हालखर सुनाउनु नयाँ नौलो हुन्छ नि अब सु आज हामी थिस गीतहरु बजाउँदै छौं को कोलाई छौं सबै अ फर्बसो हजुरको लागि धन्यवाद छ माइ कल्टन कन्ट्रोलको सबै दादरको लागि हु अनि मेरो घर परिवारको लागि अनि मेरो साथी संगीता पिलोसतिको लागि र मलाई लक्ष्मी भने तिमी नतिन सम्पूर्णका लागि अस्तो विद्वमाग सुन नमस्कार नमस्ते लक्ष्मी हामीला कॉल गर्नुभएको थिएँ अहिले भला तपाई सम्पूर्णको लागि हामी एउटा आवाज राखेको छ तपाईको लागि यो आवाज आवाज पछि आउँछु सुन्दै गर्नु होला સર્ણઈ છાદા લાકો માયા જણ જણ બણ દઈ ગાચા તીંરો મેરો જસ્તો માયા અરૂ કાશ્કો ભાચા हजुर ए माया सुन न सुन मलाई पनि हुन मन लाग्छ दुई मन लाग्छ यस्तै आवाज तपाईँको लागि पशुपति शर्मा गायत्री थापा अनि पूर्णका आवाज रहेको थियो गायत्री थापाले प्रस्तुति यो आवाज तपाईँको लागि प्रस्तुत गरे तिजको आवाज भएको थियो विशेष गरी अहिलेका तिसका केही फरकपन पनि हामी देख्न पाउँछौँ सुन्न पाउँछौँ तिसका गीतमा अवश्य पनि फरकपनका तिसका गीतहरू पनि हामी तपाईँलाई सुनाउनेछौँ अर्को पनि शुभसाज सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार ग्लो इन्टरनेट अनलाइनमा richarpun.com बाट पनि विश्वभर सुन्न पाएको छ प्राविधिक मित्र विष्णु रिजालसँगै आवाज बाटो सोमकुमार सुद पाएको साथमा फोन गर्नको लागि 05529 5332 र 333 को लाइनमा फोन गर्न सक्नुहुनेछ अर्को साथी सा लाइनमा स्वागत गरौ हेलो हेलो नमस्ते ग्रीटिंग नमस्ते नमस्ते के सर नियम जिया दगर आज के स्मोइच टास्क छ जकास्ता र 199 गरे के म आउँदैछु म 99 आइ फ्रीजन साथी हो हजुर हजुर कसरी बित्यो आजको हजुर दिन के छ बिर्स हल्का हल्बिसतिर है बिजी नै अलिअलि भयो हजुर कुरा गर्न सकिएन आज चाहिँ होइन अनि ठिकै छ अहिले त फ्री नै हो तपाईँको काठमाडौँको यात्रा कहिले यात्रा हिजो आएन त दादा म काठमाडौँबाटै हजुरलाई ट्याक्क फोन डायल गरेको छ्याप्प लागिहाल्यो काठमाडौँ गएपछि त बिर्सनी मैले भने हजुरको प्रोग्राममा अस्ति कुरा गर्न सकिनँ दिउँसो फोन नै राम्रो नसुनिने होइन त्यही त है अनि मैले बेलुका चाहिँ प्रति भयो म भोलि जाँदैछु भनिसकेको हजुर अनि म भोलिपल्ट आइहालेँ आएको दिन अब कल गर्न सकिएन अब त्यही त आफ्नो समस्या अब त्यस्तै त्यस्तै होइन अनि म टाढा चाहिँ भन्दैछ त अब फोनको त्यो त माध्यम रेडियोको सारा लिन सकिँदैन अलिक असम्भव छ होइन अनि त्यही पनि अहिले चाहिँ कुरा गर्न पाइयो खुसी लाग्छ सबैभन्दा ठुलो अनि हाम्रो भुजा भएको छैन तपाईँको चाँडो दिन आज बिजीमै व्यस्त भयो है हाल्छु नि त्यसो कहाँ आउँछ हरेक दिन आउनुपर्छ कि फेरि निलोम आउनु भएन भने कस्तो कस्तो लाग्छ त्यस्तो त्यस्तै हो कि अनि निलोम सङ्गीता केसी एकदम धेरै धेरै सुनिरहनु भएको छ त्यसै गरी सुनिरहनु भएको कारणले सुनाइरहेको छु अनि निशा तामाङ कल्पना तामाङ सञ्जु चौधरी राधा कुवर शारदा खनाल Mm. Uh, सारदा खना सा, मन लागेको थियो उहाँसितको मेरो नम्बर थाहा छैन मेरो नम्बर नि बसिँदै छैन mm. उमा बानी गोमा राई मगर ज्योति मगर नम्बिता गुरुङ लक्ष्मी गुरुङ नम्रता चौधरी पार्वती लामा सुषमा गुरुङ लिना mm. गुरुङ सानो गुरुङ अङ्किता नेपानी सलिना बास्ोला सलिना mm. श्रेष्ठ रोश्मि तामाङ अञ्जना सपकोटा निराज सुवेदी प्रतीक्ष भट्ट्रे कविना mm. थापा सोनिया थापा सपना थापा कविता तिवारी सर बतौला निरु गुरुङ निरुसा नी, मगर सम्झना गुरुङ निरु नी, थापा केसी सबिना श्रेष्ठ सबिना गुरुङ अनि मेरो mm. बेस्ट फ्रेन्ड हुनुहुन्छ पञ्जङ भण्डारीलाई छोडेर काठमाडौँ आएको एकदम निराश लागिरहेको छ उहाँसँग बसेको दुई चार दिन एकदम धेरै mm. रमाइलो गरी बसिएको थियो भरत साई मनोज भुजेल घमण्ड राना मगर सरोज लामा त्यही <laughs> सरोज लामा चाहिँ उहाँ खोइ कता जाँदै हुनुहुन्छ उहाँलाई एकदम शुभयात्रा भन्न चाहन्छु अनि मेरो साथी हुनुहुन्छ दिपक आचार्य पूर्ण थामा जनक शाह दिपेन्द्र खड्का राजेन्द्र खड्का पृथ्वी रुमराकोटी माधव सुवेदी शिवचरण चौधरी बद्री घिमिरे राजेश गिरी भरत खत्री केदार पोखरेल विकास कार्की धन तामाङ वसन्त टेमसार भट्टराई अनि जति पनि निलम अधिकारी जहाँ भए तापनि सबै एकदम ट्रेनहरूलाई मैले धेरै धेरै मिस गरिरहेको छु भन्दै अलि नमस्कार सहभागी जनाउनुको लागि सुन्न सम्पन्न तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइनमा फोन गर्न सक्नुहुनेछ सुप्रिया के गर्दै हुनुहुन्छ भन्दै थियो नि तर फोन कल भएको छ है फेरि प्रयास गर्नुहोस् तपाईँसँग अवश्य पनि कुराकानीहरू आउनेछ अर्पण सबैका लागि सुधैका लागि तपाईँको मनको आवाज रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघहरू सुन्नु भएको छ अर्पण शुभ हरेक दिन साँझ पुख सात बजेको समयमा आउने गर्छौँ आधी घन्टा तपाईँको साथमा रहेर केही मिठो भलाको विभिन्न गीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन दिलाउने प्रयासमा हामी जुटिरहेका हुन्छौँ यति बेला अर्को साथी लाइनमा स्वागत गर्छु हेलो हेलो हेलो हजुर नमस्कार नमस्कार रेडियो सानो गराइदिनुहोस् न को बोल्नुभयो कृष्ण मकवानपुरबाट है कराकबाट है के छ कृष्ण है के गर्दै हुनुहुन्छ सुत्न लाग्यो यदि चाँडै सोफास्ट है अनि आजको दिन कस्तो रह्यो पानी है? पानी परिरहेछ अनि अरू नयाँ नौलो सुनाउनु हामी एउटा नमस्कार. गिज बला मा माया तपाई सम्पूर्णको लागि को पारे या पार पार भाले मैभारी लि माथे सारा भयाले बोलिदे हाँसेकै राम्रो न भन्दा त नाचेकै राम्रो नाचिदे राजाको भाकामा नाचिदो मैया बरुले गम्मा र माचिदो मैया मैले मैयालाई है मैले मैयालाई दुर्बी नै ला लाएर मैले मैयालाई दुर्बी नै मैलाइना जी गै आएर मैला लैनाजी गै आएर मैला लैना जी गइनाजी ग्याए न्द्र पौडेल अनि राधिकार हलको रहेको थियो लय शब्द सूर्जना प्रेमसागर पौडेल र सुलेन्द्र पौडेलको रहेको थियो तपाईँ सम्पूर्णको लागि यो सुमधुर तिज आवाज है विशेष गरी हामीले तिजका आवाजहरू हिजोबाट रेडियममा बजाउन सुरु गरेका छौँ तिज आउन लागेको छ विशेष गरी नेपाली चेलीहरूको महान पर्व हरितालिका तिज भन्दै गरिन्छ चेलीहरू विश्वस्त रहने गर्छ महिलाहरूको महानुसार पनि भन्दै गरिन्छ र महाअनुसारको यो अवसरमा हामी तिज गीतहरू तपाईँहरूलाई सुनाउँदै जानेछौँ र तपाईँहरूलाई पनि तिज गीत सुन्न मन लाग्छ भने रेडियोमा फोन गर्न सक्नुहुनेछ र मलाई यस्तो खालको तिज गीत मनपर्छ यो खालको तिज गीत सुनाइदिनुहोस् भन्न सक्नुहुनेछ हामी तपाईँहरूलाई मनपर्ने खालको तिज गीतहरू रेडियोबाट सुनाउनेछौँ अवश्य भने है यति बेला सा, विष्णुजी साह्र गर्दै हुनुहुन्छ कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छु हेलो हेलो नमस्कार नमस्कार, नमस्कार जी आराम अ, एकदम हामी पनि भएन त्यसो भए दिन कसरी बितिरहेछ सुनाइदिनुहोस् श्रीमानको लागि मम्मी बुवा साथीहरू बिमाला ुना सन्दिता कल्पना भनेर चिनी नाचिनी सम्पूर्णलाईमस्कार नमस्ते सुतेलामा को락 वाचका कार्यक्रम भएकोले कुर गानी रह्यो महासँगै है अर्पण सबैका लागि छुँदैका लागि रेडियो अर्पण 104.5 मेगाहर्स र इन्टरनेट अनलाइनमा radioarpan.com बाट सुन्न पाएको छ आवाज सुन कुमारको आवाजबाट रेडियो सेर्समा पुनको लागि मित्र विष्णुको सहयोगमालाई मिलिएको छ अर्को साथीहरु अनलाइनमा स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्ते नमस्ते नमस्ते को भन्नु भयो म रनाफा दास जी रोनाबाट जिराउनु भएको मनमा आइरहेको छ तर भन्न सकिरहेको छैन किरण है, है। किरण चाहिँ के छ हाल्छ एकदम बिन्दा छ अनि के गर्दै हुनुहुन्छ अहिले कार्यक्रम सुन्दै बस्दै अनि के अब दिन कसरी बिताइरहनु भएको छ आजको दिन धेरै पानी पर्यो तास खेल तास खेल्नु भयो है पैसा खर्च हुने खाल्नु भयो कि खर्च नहुने खालको पैसा खर्च गर्ने जग्गाले चाहिँ खेल्नु हुँदैन है विशेष गरी नखेलेकै राम्रो होइन किनकि त्यो खेल्यो भने चाहिँ फेरि त्यो खेलिरहन मन लाग्छ त्यो भएपछि अलिकति आफ्नो कामलाई पनि हामीले निरन्तरता दिन सुन्न सकिने होइन त्यही भएर है तर कहिले काहीँ रमाइलोको लागि कहिले काहीँ टेम्पस गर्नुको लागि त खेल्दा केही पनि हुँदैन है तर बानी बसोल्न चाहिँ भएन है किरणजी अनि ल सम्झनुहोस् हामी एउटा तिसो गीत सुनाउँदैछौँ अर्पन एफएमलाई त्यसपछि मेरो साथी सुरेन अमित अनि गुलरे अनिल अनि मेरो भाइ उमेश दिनेश र मेरो आमा बुवा अनि मेरो कुन्डीमा बस्ने मेरो बहिनी ज्वाइँ र बहिनीको घर परिवार सम्पूर्णलाई Mm. त्यसपछि मेरो मामा अनि मामा फेर सम्पूर्णलाई अनि mm. लास्टमा मलाई चिन्न दिन्ने सम्पूर्णलाई हस् किरणजी छुट्टा हुनु नमस्कार हजुर भएको छ किरणले हामीलाई कल गर्नु भएको थियो किरणसँग कुराकानी रहेको छ तपाईँको मनको आवाजरनेटियोर्पण कमबाट पनि सुन्नु भएको छ अर्को सुबसामा सुन्य छ पाँच तिस तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइनमा तपाईँ फोन गर्न सक्नुहुनेछ अर्को साथै लाइनमा स्वागत गर्छु हेलो नमस्ते को बोल्नुभयो लामा, सरोज लामा के ला खाना आजको दिन कस्तो हजुर दादा मक्सिमम पानी पर्यो हजुर जस्ट जाने बेला भरयो कि गर्मा जाने दिन दिन पोरी सम्भव जान दिन पाइएन हजुर त्यही कुरा अनि मातामाटी के छ भने अब चितवन छोडेर जानुपर्दा किन नसो लागिरहेछ चितवन छोडेर जाँदा के हुन्छ सबै कामले जानु हुन्छ जहाँ जानु सुखि रुहाउनु होला तर हामीलाई चाहिँ नबिर्सनु होला है हुन्छ दादा हजुरले बुझ्दै हुनुहुन्छ अब यो सरोज जी एउटा तीज गीत बजाउँदै छु कसको लागि अस्पतालहरुलाई धन्यवाद सर अनि प्रवती दादालाई अनि ख्रिस्टु गुरुङ उहाँको लागि उहाँले अघि काठमाडौँ ठिकै छ कुनै दिन चन्द्रमा त डोलीमा राखेर तारा घुम्दै भन्छु साथीहरू भन्नुपर्दा राधा कुमार पर्वती लामा अञ्जुल लामा मिरु तामाङ प्रमिला आली सीता तामाङ सुनि एलेना कमला जति पनि साथीहरूले हामीलाई माया गर्नु तपाईँ जहाँ जानुहुन्छ जहाँ गए पनि हामीलाई माया गर्नु चाहिँ नबिर्सनुहोस् है हाम्रो माया चाहिँ नमार्नुहोला जहाँ गए पनि सम्झनुहोला तपाईँहरूले सम्झाउनु भयो भने हामी एकदमै खुसी रहँदैछौँ र तपाईँ जहाँ हुनुहुन्छ सा, खुसी साथ रहनुहोला अर्को साथी हुनुहुन्छ आजको लागि अन्तिम एकजना साथीलाई मात्र लिन सक्छौँ खोइ हुनुहुन्छ आजको अन्तिम कलर स्वागत गर्छु हेलो म् कुबुनु भ एनसल हो तीन जना हैन अनु ए अनु भए अजनै आउनुसी म जँ म एकदमै झोकिन्छु के तपाई र इन्सलमा चाहिँ है के छ तिम्रो अब झोकिनै छ ठीकै छ नि त अनि के छ अरु हालखबर अरु हाल सबै एकदम ठीक छ ठीक छ है खाना खानु भो नाइ खाछु न अभिषेकपछि है तपाई बेलाबेलामा हडौने मान्छे किन हो के भन्या अब के गर्नु अब हराइन्जो गईले गई हरायो पनि आइह्यो नि पढाई कस्तो चलिरा छ एकदम झक्कास भन्ने वर्ष है अनि <laughs> <है। laughs> दिन कसरी बितिरा छन सुनहरु दिन पनि त्यही हो त्यही हो है एकदम राम्रो एउटा टिसु गीत बजाउनु देइसम के कसको लागि ए स्पिसली टिसु गीत आजनारीहरुको लागि अनि स्पिस पनि मेरा साथीहरुको लागि हजुर अनि अरु बिजनेस पनि तपाईको लागि अनि विष्णु दाइको लागि हजुर अनि मेरो बहिनी रञ्जना आन्जनाको लागि कनी अनु प्रसादबाट हामीलाई फोन गर्नु भएको थियो कुराकानी भयो अन्तिम कलर हुनुहुन्थ्यो तपाईँ प्रोग्रामबाट पनि त माग्नुपर्छ विशेष त अन्तिममा म के आग्रह गर्न चाहन्छु भने आज विशेष त फ्रेन्डसिप डे होइन साथी बनाउ साथीत्वको दिन रहेको छ फ्रेन्डसिप डे जति पनि साथीहरू हुनुहुन्छ जति पनि तपाईँको नजिकको साथी छ तपाईँले निस्वार्थ भावनाले साथीको सुख दुःखमा सहयोग गर्नुहोस् विशेष गरी सुखमा होइन दुःखमा चाहिँ सहयोग गर्ने गर्नुहोस् एउटा साथीत्वको भावना निभाउनुहोस् है कहिले पनि स्वार्थी भावना चाहिँ नबनाउनुहोला निस्वार्थी भावना चाहिँ बनाएर अगाडि बढ्नु भयो भने अवश्य साथी मात्र होइन हरेक मान्छेलाई सहयोग गर्दाखेरि निस्वार्थ भावनालाई सहयोग गर्नुभयो भने अवश्य नै के हुन्छ राम्रो रहन्छ है कार्यक्रम अन्तिममा छौँ आज हामीलाई कल गर्नुभयो राधा हुनुहुन्थ्यो ज्यामिडा बाटो बदन हुनुहुन्थ्यो चैनपुर बाटो त्यसै लक्ष्मी हुनुहुन्थ्यो हामीलाई जुटपानीबाट कल गर्नु भएको थियो खैडनीबाट है त्यसै गरी निलम हुनुहुन्थ्यो हामीलाई काठमाडौँबाट सुप्रिया लम्चिङबाट हुनुहुन्थ्यो कुराकानी गर्न सकेनौँ त्यसै गरी कृष्ण हुनुहुन्थ्यो हामीलाई कराकबाट कल गर्नु भएको थियो सीता कराकबाट जिरोनाबाट किरण हुनुहुन्थ्यो सरोज लामा जुटपानेबाट अनुपर्बाट तपाईँ सम्पूर्णलाई धन्यवाद छ कल गरिदिनु भयो कल गर्नका लागि प्रयास गर्ने तपाईँलाई पनि धन्यवाद छ प्राविधिक मित्र व्यष्टलाई विशेष प्रकट गर्न चाहन्छु सुन्या साथीले तपाईँलाई विशेष धन्यवाद दिँदै अन्तिममा तपाईँ सम्पूर्णको लागि एउटा तेज भाग राख्दै प्रस्तुतिबाट सुविधा माग्छ नमस्कार Bija ko kita ma ban paree maya huse tawa pisi sang din na chhedi nai haru le kaam mara ho bha chhin na patai ree din saunga sabai sang hasi din ho bija ko kita ma ban paree maya huse tawa गाँव घरा सम को दर पारा सुन